कार्यक्रम लोक झन्कार अब हप्तामा छ दिन आइतबार अनि बुधबार राष्ट्रिय कलाकार सङ्घको भलाकुसारी गीत त म सानैदेखि नै गाउँथेँ होइन अब यो आठ नौ वर्षको उमेरदेखि नै गाउन लाग्यो हो दुनियाँमा मलाई यही तपाईँसम्म गरेर दुईजना भयो एकजना मेरो श्रीमतीले यहाँ हुनुहुन्छ तपाईँ भन्थे आज तपाईँले भन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ अब यो तपाईँको हेराइ त्यस्तो हुनसक्छ अब उमेर त धेरै भइसक्यो अब आफूलाई त आफैले राम्रो भन्न त मिल्दैन होइन अब मेरो चाहिँ खास त अब सोह्र खालको थियो र प्रतिक्रिया त अब कसैको सल्लाहसल्लाह पनि पाएँ कसैको राम्रो पनि पायो होइन अहिलेसम्म राम्रा पाइरहेको छु र मलाई एकदम सल्लाह सुझाव दिने मेरो दर्शकहरूलाई चाहिँ कोसिस गर्नेछु म भएको क्रम क्रम दुधहरूलाई के भन्न चाहन्छु अन्य दिनमा लोक क्षेत्रमा तपाईँको विचार कार्यक्रम लोक झङ्कार अबबाट बिहान नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोक झङ्कार सुन्न होला। अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम लोक झन्कार नमस्कारङ्गीतिकैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँग इन्टरनेट अनलाइनमा रेडियो दिन शनिबारलाई हरेक दिन आउने गर्छ सो, सो दिन आउँछ नेपालवाणी रेडियो नेटवर्कको नौ बजेको समाचारपछि दस बजीसम्म तपाईँको साथमा रहँदै गर्छौँ नेपाली लोकसङ्गीत क्षेत्रमा विगत लामो समयदेखिबाट बिताउनु भएका भर्खरै प्रवेश गर्नुभएका लोकसङ्गीतलाई माया गर्ने कलाकारहरू लोक संस्कृतिलाई बचाउनका लागि अवरोध सङ्घर्ष गरिरहने थिए लोक तथा दोहोऱे गायकहरूसँग कहिले कहिले बसाएमा कुराकानी गर्छ भने कहिले बजारमा आएका नयाँ नयाँ अनि पुराना लोकसङ्गीतबाट तपाईँहरूलाई मनोरञ्जन दिने प्रयास हामी गरिरहेका हुन्छौँ आजकोले कार्यक्रम लोकसङ्घालको यो बसाई लिएर तपाईँसँग कुराकानी गर्नको लागि तपाईँसँग एकजना कलाकारको भलाखुसारी प्रस्तुत गर्नको लागि प्राविधिक मित्र विष्णुसङ्घीय आवाजबाट सोमकुमार उपस्थित भएको छ कार्यक्रमको थालन गर्छौँ कार एउटा मिठो आवाजबाट अनि आज हामीसँग हुनुहुन्छ भक्करे मात्रमा बजारमा आफूलाई एउटा स्थापित कलाकारको रूपमा अगाडि बढाउँदै हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्छौँ तर त्योभन्दा अगाडि एउटा समथुर आवाज तपाईँको लागि भवि पापिना भने खुसी र सुनलै खुसी र छु भन छु भन्नलाई पहिना भने म तिम्रो भन्नलाई सानो कारण भने भाग्यमा भ त बनोला महिरो मपी नने आज्ञा भाए माम रनोला महिरो म पपी नने हजार पापी में प्रेम साप कोटा असैगरी जिज्ञापन का आवाज मई सुन के लिए आवाज तभी प्रस्तुत गरी तपाईँ सुनिरहनु भएको छ पूर्व जानकारी गराइसकेको छु आज हामीसँग एकजना राष्ट्रिय तथा राष्ट्रिय लोक कलाकार हुनुहुन्छ लोक तथा डी गायक हुनुहुन्छ कुराकानी गरेछ अवश्य भने आजको यो श्रृङ्खलामा है प्राविधिक मित्र विश्व आवाजबाट सुन्छु आज मसँगै हुनुहुन्छ लोकथा दोहरी गायक प्रेम सापकोटा सोनु जो अहिले पछिल्लो समयमा लोकसङ्गी क्षेत्रलाई चाहिँ लोकसङ्गी क्षेत्रमा चाहिँ आफू इस्टाब्लिस बन्नको लागि सङ्घर्ष गरिरहनु भएको छ राजधानी होइन राजधानी बाहिरबाट सङ्घर्ष गरिरहनु भएको छ विशेष गरी कलाकारहरू राजधानीभित्रबाट सङ्घर्ष गर्नुपर्छ भन्ने मान्यतालाई अहिले राजधानीबाट बाहिर चाहिँ धेरै कलाकारहरूले चाहिँ राजधानीबाट बाहिर रहेर पनि सङ्घर्ष गरिरहेको यो अवस्थामा त्यही माहौलमा प्रेम सापकोटा सुन्नु पर्ने हुनुहुन्छ अझ उहाँसँग कुरा गानी रहन्छ म उहाँलाई गाएकोमा स्वागत गर्छु प्रेमजीमा स्वागत छ केमा व्यस्त हुनुहुन्छ तपाईँ कहाँ जन्माउनु भयो मेरो घर बागलुङ बागलुङ दमैकमा झुम्मा पायो बाग्लुङबाट आज चितवनसम्म आउनु भएको छ हाम्रो प्रत्यक्ष स्टुडियोमा आउनुहोस् यसरी कुराकानी गर्न पाइरहेको छौँ साङ्गीतिक यात्रा कहिलेबाट सुरु गर्नुभयो साङ्गीतिक यात्रा साङ्गीत धेरै पहिलाबाट साङ्गीतिक यात्रामा चाहिँ म दुई वर्ष जति भयो भने सानैबाट गीत गाउनुहुन्थ्यो गीत गाउने बानी परेको थियो एउटा क्षण होला नि सानोमा गीत गाउँदाखेरि कहीँ उत्कृष्ट भएको क्षण या कसैले त माया बाबु तिमीले राम्रो गाउँछु प्रगति गर्नुपर्छ भन्ने खालका ती या क्षेणहरू प्रेम सापकोटप भनेर एउटा लोकतो तथा दोहोरी गायकलाई अगाडि राखेर पछिल्लोतिर तपाईँको नाम जोड्नु भएको छ हजुर कस्तो लाग्छ खुसी छु त अझै यो पनि तपाईँहरूको मायाले गर्दा शोर्ताहरूको मायाले गर्दा आज यहाँसम्मबाट तपाईँहरूलाई तपाईँसँग बसेर कुरा गर्नु पाउँदा म अत्यन्तै खुसी छु पहिला लोकसङ्गीत क्षेत्रमा तपाईँ प्रवेश नगर्दाखेरि लोकसङ्गीत क्षेत्र कस्तो जस्तो लाग्थ्यो कस्तो हो भन्दा पनि अनुमान कस्तो गर्नुहुन्थ्यो प्रवेश गर्नुभन्दा अगाडि होइन सजिलो छ जस्तो थियो मलाई होइन गीत सङ्गीतमा लागिर, नाम कमाउला सबैले राम्रो छ गर्नुपर्छ भन्दाखेरि सजिलो छ यसमा गाउनको लागि म गाउन सक्छु भन्ने कुरा हुन्थ्यो गीत पनि गाउनुभयो बजारमा अलिकति लोक तथा झोरी गायक प्रेम सापकोटा भनेर चिन्नु भयो अब भनिदिनुहोस् प्रवेश गरिसकेपछिको अनुभव के हुँदो रहेछ त साह्रै गाह्रो हुँदो रहेछ अझ नयाँ मान्छे गीत सङ्गीतमा अगाडि बढ्न साह्रै गाह्रो छ समग्रमा बुझ्दाखेरि भन्दाखेरि गीत सङ्गीत आफैमा एउटा नसा हो यो नसालाई लिएर अगाडि बढ्दै गर्दा कहिले जहाँ पनि उयो अगाडि सर्नको लागि कसैको साथ कसैको हात चाहिन्छ हजुर त्यो मान्छे खोज्दा खोज्दै फेरि मान्छेलाई उयो दुनो गाई लात्ती हाने नि सहनुपर्छ भन्छन् हरेक कुरा हुन्छ जस्तै तपाईँको त्यो यो साङ्गीतिक यात्रामा अगाडि बढ्दाखेरि तपाईँलाई सहयोग गर्ने तपाईँको प्रेरणाको स्रोत को बन्नुभयो साङ्गीतिक यात्राभन्दा पहिला मैले अझ अगाडि भन्न छुट्याएको थिएँ हजुर स्कुलमा म एउटा गीत गाएर पहिला फर्स्ट भएको थिएँ त्यसपछि मलाई यो गीततिर नसा लागेको खास भन्यो सुरुमा हुँ स्कुलकै गुरुहरूलाई भने नि भयो अझै होइन तपाईँले कहिले राम्रो रा गाउँछ केही गर्नुपर्छ गीत अरूका गीत सुन्ने घर आफूले लेख्ने गर गाउने घर भन्नुहुन्थ्यो त्यसपछि अब अझै मलाई मामाहरू हुनुहुन्छ मामाहरूले अत्यन्तै सपोर्ट गर्नुहुन्छ मलाई गीत सङ्गीतमा उहाँलाई उहाँ पनि गीत सङ्गीतको पारकै हुनुहुन्छ उहाँकै यो विशेष हौसलामा पछिल्लो समयमा यो पापिन भने सबभन्दा पहिलाको गीत हो मेरो आफूले शब्द लेखाएको थिएँ शब्द पनि लेख्नुहुन्छ म शब्द लेख्छु शब्द सिर्सना गर्नु पनि शब्दमा रेकर्ड गराएको थिएँ यो मङ्गल दुर्गाको लय छ यसमा हजुर उहाँसँग काठमाडौँमा भेट भएको थियो जागिरको सिलसिलामा त्यही हजुर अनि सबैले गीत निकाल्ने अब आफू पनि गीतको नसा भएको मान्छे गराउनु त खर्च भनेर उहाँलाई के छ खर्च लय चाहिँ अरूले बनाउनु भयो आफैले शब्द सिर्जना गर्नु भयो गाउनु पनि आफैले गाउनु भयो खर्च पनि आफै लगानी पनि आफै गर्नु भयो वास्तवमा पहिला जति पनि सोचिन्थ्यो नि गीत निकालेपछि पैसा धेरै कमाइन्छ भन्ने सोच हुन्थ्यो किनकि साङ्गीतिक क्षेत्रमा पस्नुभन्दा अगाडि तर पसेर तपाईँले आफै लगानी गरेर गीत निकाल्नु पायो के लगानीको रकम पनि उठ्छ कि या सम्भावना कम छ अहिलेका गीत सङ्गीतमा उयो आफ्नो एउटा प्यास मेटाउने हो नसा मेटाउने हो सबै श्रोताहरूले माया गर्नुभयो भने मिडियाहरू सपोर्ट गर्नुभयो भने चाहिँ त्यति अप्ठ्यारो नै छैन जस्तै अहिले पछिल्लो समयमा जति चर्चित कलाकारहरू हुनुहुन्छ होइन के राजधानीमा रहेर पनि एकदमै राष्ट्रका कलाकार भने चिनिने कलाकार पनि हुनुहुन्छ विगत लामो समयदेखिबाट लोक सङ्गीत क्षेत्रमा रहनुभएका कलाकारहरू उहाँहरूले गाएकी गीत पनि एउटा व्यावसायिक रूपमा सफल नभएको अवस्था छैन होइन हजुर अब यो अवस्थामा नवप्रवेशी कलाकारहरूलाई त एकदमै गाह्रै हुन्छ होला नि एकदम गाह्रो हुन्छ हामी त अब पैसा खर्च गर्ने अब एउटा आफ्नो चाहना पुरा गर्ने जस्तो भइरहेछ वास्तव चाहना पुरा गर्नको लागि मात्र पैसा खर्च गरे गरिन्छ ला आम्दानीको लागि अनि जस्तै के छ भने अब तपाईँ कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको छ विभिन्न बाधा समस्याहरू त उत्पन्न हुन्छुला कस्तो खालको समस्या उत्पन्न भयो भनिदिनुहोस् न एकदमै हुन्छ सर अब काठमाडौँमा जाँदा उहाँ टाइमै हुने एक त टाइम गएर एक थोरै कामको लागि भेट्नको लागि दिनभरि गर्नुपर्ने हुन्छ भने होइन उहाँहरू आफै पनि व्यस्त हुनुहुन्छ काम गर्नुहुन्छ अब एरेन्ज गर्न जाऊ त्यो तिन महिना एउटा गीत गाओस् अब फेरि त्यहाँ पनि आफ्नो हुँदो रहेछ होला हजुर अब हामीभन्दा पहिला पछि गएको नै अगाडि हुन्छ हजुर किन तपाई जसरी नवप्रवेशी कलाकारहरूलाई चाहिँ गएर गीत रेकर्ड गर्दाखेरि एरेन्जरदेखिबाट हरेक कुरामा लिएर किन प्राथमिकता नदिएर पसी धक्का लिने गरिन्छ पैसा त सबैले खर्च गरेर हुन्छ नि तपाईँहरूले पनि लगानी गरिरहनु भएको हुन्छ नयाँ कलाकारहरू जति पनि पुराना कलाकारहरू हुन्छन् जति पनि पुराना लगानीकर्ताहरू हुन्छन् सबैले लगानी त गरिरहेकै हुन्छ नि तर त्यहाँनिर यस्तो भिन्नता किन आउँछ अलिकति बुझ्नु भएको छ भने भनिदिनुहोस् न अब मैले बुझेको कहाँ भने जो उनीहरूसँग अझै पहिल्यैदेखिको सङ्गत हुन्छ होइन हजुर अनि उनीहरूको बोली टार्न नसक्ने हुन्छ अब हामी चाहिँ एउटा सानो थ्रुबाट गएको हुन्छ हजुर त्यसो गर्दा अब गाउँबाट आएको मान्छे त्यहाँ त्यहाँ गएर जति भने नि त्यस्तै हो हजुर उनीहरू अलि अगाडिको अग्रेज दाजुहरू हुनुहुन्छ अग्रेज मान्छेहरूसँग गइयो भने जहीँ काम पहिला हुन्छ जहाँ पनि अहिले त यो क्षेत्र मात्रै होइन अन्य क्षेत्र पनि तर यो क्षेत्रमा पनि छोइसक्यो त्यसले हजुर त्यसै गर्दा पैसा तिरे पनि अनि पछाडि पैसा तिरे पनि पछाडि पछाडि धक्का लिने प्रवृत्ति छ किनकि नवप्रवेशी कलाकारहरूलाई प्राथमिकताको रूपमा कुनै पनि म्युजिक कम्पनीहरू कुनै पनि रेकर्डिङ स्टुडियोहरूले प्राथमिकताको रूपमा हेरिरहेको छैन आदरणीय श्रोता सुनिरहनु भएको छ लोकसुनकार रेडियो अर्पण एक सय चार थोरै बाँस बेग्गहरू सुन्छु रे सु अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुन्नु भएको छु प्रेम सबकोटा सुनु जो नवप्रवेशी लोक तथा दोहरी गायक हुनुहुन्छ केही समय अगाडि चाहिँ लोक क्षेत्रमा प्रवेश गर्नु भएको छ उहाँसँग कुराकानी गरिरहेका छौँ प्रेमजी सुनमा कुन गीत गाउनुभयो श्रोताहरू जति पनि सुनेर बस्नु भएको छ हामीलाई रेडियो सुनेर बस्नुभएका श्रोताहरूलाई तपाईँको त्यो पापिन्द भन भन्ने गीत सुनाइदिनुहोस् न भ भनौला बहिना भने पापी नभने खुसी राख्छु भन्या छु भन्नलाई खुसी राख्छु भन्या छु भन्नलाई पाइन भने म तिम्रो भन्नलाई ए सानो टाढा नभने भएम्रो बन साह्रै मिठो गीत गाइदिनु भयो भएन भने पासेस गरी गीत गाइन्छ एउटा वर्गलाई त टार्गेट गरिरहेको हुन्छ एउटा वर्गलाई कुन वर्गलाई तार्गेट गर्नु पर्यो तपाईँले यो चाहिँ जाम माया फिरतीमा सम्झाउँदा हुन्छ नि हजुर म तिमीसँगै जीवन गाड्छु तिमीसँगै हामीसँगै बाँच्छौँ सँगै मर्छौँ भन्ने पहिला सम्झौता हुन्छ बिचमा अब त्यो सम्झौता बिचको गीत हो यो जस्तै यो गीतको शब्द सङ्कलन पनि तपाईँ आफै हो म गीतमा अलिकति पृथक खालका शब्दहरू चाहिँ समावेश गरिएको पनि छ हामी सुनिरहेका छौँ यो शब्द सिर्जना कस्तो माहौलमा गर्नुभयो यो म गाडीमा हिँड्दै थिएँ स्कुल हजुर म सायद घर जाँदै थिएँ हजुर म त्यस्तै हिँड्ने इन, हिँड्ने बेलामा गीत लिएको छु विशेष गरेर अझै आउताको हिँडाइमा त्यो बसाईमा भन्दा हिँडाइमा हजुर आफ्नो मनमा आएको कुरा म सायद चितनबाट काठमाडौँ जाँदै थिएँ हजुर त्यो समयमा चाहिँ शब्द सिर्जना गर्नुभयो यो गीत सिर्जना गर्नुभयो अनि काठमाडौँमा गएर मान्छे अरू हेरे नि अगाडिबाट थिए दुई तिन जोडीहरू थिए कतिपय शब्द सङ्कलकहरूले आफ्नो शब्दमा उर्ने गर्नु यहाँ प्रेम सापकोटाले आफ्नो आफ्नो वेदनालाई शब्दमा उतार्ने गर्नु त्यसलाई सङ्गीत माफ्ने गर्नुहुन्छ यतिकै बस्नुपर्छ होइन आफ्ना शब्दहरू चाहिँ शब्दमा सीमित पनि आएको छ हजुर श्रोता कार्यक्रम लोकसङ्गारको व्यवसायमा छौँ लोक, लोक तथाथा दोहोरीका प्रेम सापकोटासँग कुराकानी गरिरहेका छौँ यति बेला उहाँ एउटा हामी गीत सुन्छौँ है गी सुन सा प्रेम सापकोटाले भर्खरै मात्र बजारमा ल्याउनु भएको फेसबुकमा एड प्रेम सापकोटा सुनु अनि बान्धवी त्रिपाठीका आवाजमा रहेको थियो एकदमै यो डान्सिङ नम्बर जस्तै एउटा रमाइलो खालको लोक क्षेत्रमा अलिक फरक खालको सङ्गीत रहेको छ प्रेम सापकोटाको लय छ भने यसमा शब्द चाहिँ शब्द चाहिँ उहाँको रहेको छ र यसमा लश्वास नेपालको रहेको छ है तपाईँ सम्पूर्णको लागि यो आवाज राख्छु यो आवाजपछि हामी केही समय विज्ञापन विश्राम विज्ञापनिक विश्रामपछि आउँछौँ सुन्दै गर्नुहोला कस्तो कस्तो कस्तो हो कस्तो वरदान पाइयो भयो ठिकमा भेट भइयो भयो च्यापमा भेट भइयो आइयो कस्तो कस्तो हो कस्तो वर्धन आइयो विष्णु कुमार भै्य चाटिङ मेरो भै्यौ विष्णु कुमार भै्य चाटिङ मेरो भैय आइयो बिर खेल हो तै बिल खेल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 स्तो कस्तो कस्तो हो कस्तो वर्धन पाइयो भयो भइयो कृष्ण घुमा भइयो भयो गाउँघरा समाजको दर्पण सुन्नु होला रेडियो अर्पण अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो कार्यक्रम लोक झन्कार हजुर केही समयको यो छोटो व्यापारी विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम लघुसङ्गार सुनिरहनु भएको छ रेडियो रेडियोअप हामीलाई सोम कुमार छ तपाईँको लघुसङ्गारको यो विषयमा छौँ आज हामीसँग लोक तथा दोहोरी गायक प्रेम सापकोटा सुन्नुहोस् उहाँसँग कुराकानी गरिरहेका छौँ सँगसँगै उहाँको आवाजमा रहेका गीत सङ्गीत पनि सुनिरहेका छौँ Uh, फेरि पनि कार्यक्रममा कुराकानीलाई नै जोड्न चाहन्छु प्रेमजी विज्ञापन uh, एक विश्रामपछि तपाईँलाई स्वागत आगा छ धन्यवाद uh, कुराकानी थालिहालौँ है तपाई उपत्यका बाहिरबाट चाहिँ लोक साङ्गीतिक क्षेत्रमा लाग्नु भएको छ विशेष गरी भित्र रहने कलाकार र उपत्यका बाहिर रहने कलाकारमा के डिफ्रेन्ट पाउनुहुन्छ तपाईँले हजुर पहिला काम गर्ने अप्ठारो हुन्छ एक त आफू उहीँ भएको बेलामा नि टाइमै पाइँदैन चाहिँ उपत्यका बाहिर बसेर कहिले आउने कहिले जाने एक त त्यत्रो लाख लाख रुपियाँ खर्च लाख डेढ लाख रुपियाँ खर्च गरेर बनाइरहेको हुन्छ गीत हजुर त्यसैमाथि आउने जाने गर्दाखेरि दुई लाख पुग्छ आउने जाने गर्दा दुई लाख पुग्छ वास्तविक त कुरा यहाँनिर निक्लिहाल्यो एउटा गीत निकाल्नको लागि मानौ सुमार इताङले भोलिको दिनमा गीत निकाल्छ होइन एउटा गीत निकाल्नको लागि कलाकारलाई गाउन दिनु पर्यो होइन कलाकारको परिश्रम दिनु परे यताउति रेकर्डिङ सबै गर्दाखेरि लगानी कति लाग्छ होला आफै लगानीकर्ता हुनुहुन्छ त्यसैले पनि तपाईँलाई थाहा हुनसक्छ मेरो अहिलेसम्मको लगानी गीतलाई सोच पुरा गर्नको लागि पैसा खर्च गर्नुभयो एकदमै साँच्चै लोक सङ्गीत क्षेत्र मा चाहिँ तपाईँले आफूलाई उपत्यका बाहिरबाट पनि इस्टाब्लिस गराउने प्रयास गरिरहनु भएको छ अन्त धेरै कलाकारहरू उपत्यका बाहिरबाट सङ्घर्ष गर्नुभएको छ तपाईँ पनि उपत्यका बाहिरबाटै सङ्घर्ष गर्ने सम्पूर्ण कलाकार मध्येमा एक कलाकार पर्नुहुन्छ अँ उपत्यका बाहिरबाट सङ्घर्ष गर्दाको महसुस कस्तो भयो महसुस त साह्रै अप्ठ्यारो छ नि सर अब त्यही अगाडि नै भनिसकेँ आउन जान गीत निकाल्छु भने कसैले गीत गाउन आइजान त भनेर त्यही चान्स दिइहाल्यो भने पनि अब यता त्यता पनि छोड्नुभएको होइन यता छोड्नु भएन बाटोमा पहिरो जाला रोकिनी डर अप्ठ्यारो धेरै छन् उहाँ बस्दाखेरि फेरि पैसा खर्च अभाव हजुर काठमाडौँमा बस्यो भने खर्चको अभाव हुन्छ कोतका बाहिर बस्यो भने जान आउनमा गाडी समस्याको अभाव हुन्छ जतातै समस्या विशेष गरी कलाकारिता क्षेत्रमा त्यो यस्तो समयमा पनि अगाडि बढ्ने प्रयास गरिरहनु भएको छ यो आँट कहाँबाट आयो यो आँट अगाडि नै कुरा भइसक्यो यो हौसला दिने मान्छेहरू हुनुहुन्छ होइन श्रोताहरूले दर्शकहरूले माया गर्नुभयो यता आइजा हामीसँग नै आइजान भन्नुभयो भने त्यहीँबाट दुई चार हजार पैसा दिनुहुन्छ अहिलेसम्म ठुला कलाकार बाँचेको त्यसबाट मैले स्टेज प्रोग्रामबाट बाँच्नु भएको छ जति पनि नव प्रवेश हुन्छ अब बन्ने त्यही हो त्यही हो अहिले त अरू त चान्सै नै छैन सिआरबिटी जाला जाला सिआरबिटी नै कता बाहिर बाहिर के हुँदैछ सिआरबिटी जाला त्यो दुई चार सय पाँच सय हजार दुई हजार गरेर लाज लाग्छ हजुर किनकि सिआरबिटी पनि आ... त्यति धेरै मात्रामा अहिले बिक्री नभएको अवस्था छ होइन डाउनलोड नभएको अवस्था छ है, ना? ना है? अब मिडिया जुन गीतलाई नि मिडिया हालिदिनुपर्छ टिभीमा एउटा गीत एक मिनट हाल्दाखेरि पचास हजार लिन्छ हजुर बिहान साढे सात बजी लाख डेढ लाख रुपियाँ खर्च गराएको छ एक मिनट एक, एक पचास हजार खर्च आउँछ अब मान्छेले भन्नुहुन्छ घरतिर जसले बुझ्नुहुन्न उहाँहरूले भन्नुहुन्छ सबैका गीत दोराई दोहोऱ्याइ आउँछन् तेरो गीत चाहिँ एकपटक मात्रै आउँछ पचास हजार महिनामा देख्नु पर्यो अब थोरै तपाईँको व्यक्तिगत कुरातर्फ लाग अब पछि लाग्ने त कोइसन होला नि तर थाहा होला नि अर्कल त हुन्छ कलाकार अझै चलाखे हुन्छन् सुनिन्छ कि हुन्छन् भन्ने सुनिन्छ होइन त्यही कलाकार अरू एउटा अर्को कलाकार जस्तोमा हुँदैन फेरि सबै कलाकार नै होइन किन सबैमा हुनुपर्ने गुण त कलाकारमा हुन्छ नि कलाकारमा हुनुपर्ने गुण मध्येमा त्यो एउटा गुण पर्छ त्यसो विवाह गर्दछ थोरै कुराकानी गरौँ हामी कार्यक्रमको अन्त्यतिर छौँ होइन तपाईँले फेसबुकमा एड भइयो भने गीत केही समय अगाडि बजारमा ल्याउनु भयो अलिकति यो फेसबुक अहिले चलन पर् धेरै चलिरहेको किनकि प्रत्येक व्यक्ति फेसबुक नचलाउने व्यक्ति कमै मात्रामा छ होला है यो संसार यो नेपालमा पनि कहाँबाट आयो त नि यस्तो गीत निकाल्ने म पनि फेसबुक एकदमै चलाउँछु हजुर अब त्यसै गर्दा गर्दै एकदिन पृथक गीत सबैले पृथक गीत निकाल्छन् हजुर यसको श्रेय चाहिँ पृथक गीत भन्नको लागि पशुपति शर्माले निकाल्नुहुन्छ धेरै पृथक अर्को भन्दा होइन अनि एक दिन बसिरहेको थिएँ गीत केही गीत निकालिनु चल्दैनन् सधैँ माया प्रेतिका के कुरा त छोसिस् ल्याइस् भन्ने कुरा हुन्छन् अनि एक दिन कोठामै बसेर फेसबुक चलाउँदा चलाउँदै अनि फेसबुकमा हेर्दाखेरि यो च्याटिङमा बनाउँदै थिएँ पहिला छोटो बनाएको थिएँ हजुर यसलाई पछाडि त्यो कस्तो कस्तो कस्तो भनिदिनु तिमी फेरि थपेर एरेन्ज गर्ने बेलामा आफै थाहा हुनुभएको एरेन्ज गर्नुभएको थियो यो विनोद विनोदी बढी होला एउटा अलि सेन्टिमेन्टल पछि पहिलाको माहौल म त्यही माहौलमा छिरेँ होइन त्यहाँभित्र के हुन्छ भन्ने कुरा थाहा नपाइकिन छिरेँ गीत निकाल्ने रहरे रहरले छिरे हजुर त्यो बेलामा त्यस्तै गीत चल्नु सिगारबुटी चल्ने गीत भन्थ्यो त्यति सकिएन त्यसपछि एउटा पीर्थ गीत निकालौँ न त फेरि अब त स्टेजको जमाना छ होइन कसैले आइजन भन्नुभयो मेरो गीत भनेर गाउनु नि भयो अनि फेरि समय नै बदलिनु भयो मान्छे त्यो सेन्टिमेन्टल गीतमा त नाच्ने भएनन् नचाच्नु पर्यो मान्छेलाई जाँदैन अब त्यसले गर्दाखेरि फेसबुकमा एड भइयो भने एउटा अब हामी कार्यक्रममा छौँ तपाईँलाई सबभन्दा अनि अनि विष्णु भाइसँग पनि तपाईँले कसलाई पुराना कलाकार नयाँ कलाकार पुरानो कलाकारसँग गाउँदाखेरि पुरा कलाकारले कतिको सहयोग गर्नुहुन्छ अपुरपूर्णकाला दिदीसँग भेट भएन होइन हजुर गाउने बेलामा टिका दिदीसँग भेट भएर त्यो दिन रोगा लाएर इस्सा फेरि अर्को दिन गएको सो गर्नुहुन्छ गाउने बेलामा अनि त मलाई सबभन्दा मनपर्ने ठाउँ कुन हो मनपर्ने ठाउँ त आफ्नै जङ्गमा घुम्ने हो कहिले पनि बिर्सन सक्दैन त्यही हो मलाई त त्यही जग्गा सबभन्दा धेरै माया कस लागि मम्मीलाई मिलाइ हजुर अन्तिममा आसौँ अब समस्त सुनेर बस्नुहुने श्रोतालाई एउटा गीत सँगसँगै तपाईँका विचार भनिदिनुहोस् अब अन्तिममा एउटा गीत गाइदिनुहोस् अनि तपाईँहरूले भन्नुपर्ने कुराहरू मैले सोध्नुपर्ने कुराहरू केही छुट्याएको छु र तपाईँहरूले भन्नुपर्ने कुराहरू केही छन् भने भन्न सक्नुहुन्छ सायद छुट्याउनु भएन हजुरले होइन हजुर गीत सङ्गीतमा लागेको मान्छेलाई अलिक नयाँ नयाँ मान्छेलाई गाह्रै हुन्छ हजुर भोलि वर्षीका दिनमा मेडिया तपाईँहरू हुनुहुन्छ अहिले बसहरू सुनेर बसिरहनु भएको छ उहाँहरूको साथ सरसल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा गर्छु विशेष गरेर उहाँहरू हुनु भएन भने त हामी अगाडि बढ्न चान्स नै छैन होइन सबै कुरा पैसाले हुन्न नि पैसा पनि कहिलेसम्म खर्च गर्न सकिन्छ र काम नभएको मान्छे हो सरसल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा गर्छु अब अब मेरो गीत बज्दैछ कि फेरि महाश्रोताको गीत हुन्छ तपाईँले गाएको गीत बज्दैछ अन्तिममा तर तपाईँले गीत गाइदिनुहोस् एउटा छोटो छोटो मिठो जाने बेलामा सम्पूर्ण श्रोताको लागि सोझना माथि फेसबुकको गीत गाउँदा हुन्छ कति बितेन धैरा कस्तो कस्तो कस्तो हो कस्तो वर्दान पाइयो फेसबुकमा एड भइयो च्याटिङमा भेट भइयो लाइयो लायो लायो हो कहीँ पिरती लाइयो ल छोटो सोचे कहीँ पिर लाग्यो फेसबुकमा एड भइयो लायो लाइयो कहीँ पिरती लाग्यो है हुन्छ यहाँसम्म आइदिनु भयो आफ्नो व्यस्त समय हामी ल्याइदिनु भयो त्यसको लागि धन्देफास् अनि तपाईँको साङ्गीतिक यात्राको सुफलताको कामना पनि गर्छौँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र मलाई यहाँसम्म ल्याएर तपाईँले सहयोग दिनुभयो सम्झिहनुहुन्छ अनि रेडियो अर्पण एक सय प्रति पनि आभारी छु मलाई यो समय दिनुभएकोमा हुन्छ उहाँ हुनुहुन्थ्यो लोकत जोफ्री गायक प्रेम सापकोटा सुन उहाँसँग आजको यो श्रृङ्खलामा लाग हो श्रोतार्फ एक सय चार पाँच मेघाहरूमा रेडियो अर्फन डट कमबाट पनि विश्वभूल हामीलाई सुन्नु भएको छ लोकसङकारको यो श्रृङ्खलामा आज अब पनि कार्यक्रमको अन्तिममा छौँ छुटिनु भएछ सुन्ने साथीहरू तपाईँलाई धेरै धेरै धन्यवाद छ प्राविधिक मित्र वैष्णुजीलाई विशेष धन्यवाद दिँदै कार्यक्रमप्रति केही सुझाव सल्लाहन प्रतिक्रिया छन् भने सुन्न सक्नु पाँच हामीलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ र आजको अतिथि कलाकार प्रेम साहबको सुनूलाई विशेष धन्यवाद दिँदै कार्यक्रम लोक श्रको आजको यो श्रृङ्खलाबाट अन्तिममा तपाईँ सम्पूर्णको लागि थिमले मन फेरि फेर्ने बानी परियो स्वर रहेको छ प्रेम साहबको चाहेपनाको लागि शीघ्र आवाजमा रहेको यो सँगसँगै आवाज तपाईँको लागि छाड्दै प्रस्तुतिबाट सोमाज्ञा माग्छु नमस्कार